नेवि संघ अध्यक्षमा सभापति देव अपक्ष नायन सिंह महर निर्वाचित गिरिहा जिल्ला टडेलधरामा विजय जुलुस विविध कार्यक्रम गरी सामूहिक रूपमा रक्षाबन्धन कार्यक्रम सम्पन्न गौरा पर्वले सम्झाउने ड्युटीको निरौली दरबार जीर्ण बन्दै र कैलालीको टिकापुरमा सामाजिक सद्भावका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदै प्रभावकारी बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्टी संघ नेवी संघको अध्यक्षमा सभापति शेरबहादुर देव वा प्यानलबाट नयन सिंह महर विजय भएका छन् एक हजार चार सय छयानब्बे मत प्राप्त गरी विजय भएका हुन उनका निकटतम प्रतिद्वन्दी वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका मनोज मणि आचार्यले एक मत प्राप्त गरेका छन् यसै गरी महामन्त्रीमा देवपा प्यानलकै कुन्दन काफले निर्वाचित भएका छन् बाँकी पदमा पनि महर प्यानल अगाडि रहेको छ महामन्त्री काफ्ले र सर्वस्थापा प्रदेश उपाध्यक्षहरूमा विकास केशी सञ्जय यादव राम प्रसाद अधिकारी दिल्लीराम सुवेदी श्री प्रकाश मगर ईश्वर र पुष्पकुमार शाही निर्वाचित भएका छन् त्यस्तै महिला र जनजाति उपाध्यक्षमा उर्मिला थप ल्याएर नबीना राई कोषाध्यक्षमा शिवरमाल छात्रा सहमा महामन्त्रीमा साधना घिमिरे निर्वाचित भएका छन् नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशनबाट सभापतिमा विजय भएका नैनसिंह महरको गृह जिल्ला डडेलधुरामा विजय जुलुस निकालिएको छ नेपाली काँग्रेस डडेलधुराका नेता कार्यकर्ता तरूण दल विद्यार्थी संगठनका नेता कार्यकर्ताहरूले जिल्ला सदरमुकाममा विजय जुलुस निकाली सभा गरेका छन् दुई सालमा डडेलधुरा जिल्लाको विकट गाविस भागेश्वर नौमा जन्मेका महार पञ्चायत कालमै नेविसंघमा क्रियाशील रहेका थिए रक्षाबन्धनको अवसरमा वर्माकुमारी सूर्य विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र डडेलधुराले सामूहिक रक्षावन्धन कार्यक्रम सम्पन्न गरेको छ जिल्ला कारागार शाखा डडेलधुरा उप क्षेत्रीय अस्पताल जिल्ला प्रहरी कार्यालय र सशस्त्र सा प्रहरी बीच डडेलधुरामा छुट्टा छुट्टी सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको वर्मा कुमार इन्दुले जानकारी दिनुभएको छ सा। काराकार शाखामा रहेका एकाउन्न जना कैदीबन्दी तथा अस्पतालमा रहेका सय भन्दा बढ़ी विरामीलाई काराकार तथा अस्पतालमै पुगेर रक्षाबन्धन गरिएको हो यसै गरी जिल्ला प्रहरी कार्यालय र सहात्र प्रहरी बीचमा पुगेर नेपाल प्रहरीका जवान र सहात्र प्रहरी जवानहरूलाई रक्षाबन्धन गरिएको छ जनै पूर्णिमाको हिजो डडेलधुवामा रहेको उग्रतारा मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइचो लागेको थियो नेपाल टेलिकम धनगढ़ी शाखाको करिब सवा तीन करोड़ रकम उठाउन बाँकी रहेको छ सरकारी तथा गैर सरकारी कार्यालय विभिन्न भी व्यावसायिक संघ संस्थाहरूबाट बक्यौता रकम उठा, उठाउन नसक्दा ठूलो रकम बाँकी रहेपछि उठाउने नयाँ अभियान थालेको हो धनगढ़ी शाखा अन्तर्गत मात्र यति ठूलो रकम उठ्न बाँकी रहेकाले बक्यौता रकम उठाउने अभियान थालेको धनगढ़ी शाखाले जनाएको छ लामो समयदेखि रकम नबुझाउने ग्राहकहरूको लाइन काटी टिने दे कानेरकारी सेवा सुविधावा वंचित करोजना थानगढ़ी शाखा अधिकृत गजेन्द्र प्रसाद ऊझा नेता उनका अन्सार अल्लेम धनगढ़ी क्षेत्र का एक हजार भा बी ग्राहकों ने काटिकम को तार जड़ीत टीफोन महसूल नतीर्ने एक हजार भाग बड़ी को नाम कालो सूची सुदूरपश्चिमको गौरा पर्वमा चैत धुमारीले सम्झाउने मल्लकालीन दरबार उचित संरक्षण तथा सम्वर्धन नगरिँदा जीर्ण बन्दै गएको छ टोटीमा रहेको उक्त मल्लकालीन धरमकोट दरबारको समयमा उचित संरक्षण नगरिँदा दिनानुदिन जीर्ण हुँदै तथा भत्किँदै गएको स्थानीयवासीले बताएका छन् गौरा पर्वको बेला सात दिनसम्म यसै दरबार तथा राजा र भागेश्वर देवताका बारेमा रसिएका गीत र चैत गाइने गरिन्छ कलात्मक ढंगले उक्त दरबार निर्माण गरिदा स्थानीय जनताबाट संकलन गरिएको मास पेसी गाह्रो बनाएको र गारोह दरबार का नौ निर्माणली स्थानीय सुरेन्द्र बोहरा ने बताया भन्नभि सुदरमा गौरा पर्व आने बेला मो दरबार बारे में क्रा कर बाकी बोलते करीब सय वर्ष भाई निरपाल राजा शासन काल में निर्माण उक्त दरबार नागी मल्ल राजा को शासन काल पी निरईपाल राजा का नाम सो ठावला निरौली गाविस को नाम राख कि निरौ का अर् स्थान हेम हम ने बताने भाग <invece> नेपाली सेनाको दिपालमा रहेको सुदूरपश्चिम एक जना सैनिकले आफैले आफैलाई गोली हानी आत्महत्या गरेका छन् कीर्तना स्रोतका अनुसार एक सैनिकले हिजो गोली हानेर आत्महत्या गरेका हुन् आत्महत्या गर्ने सैनिकको नाम खुलाएको छैन आत्महत्याको विषयमा सुदूरपश्चिम कीर्तनाले केही बताएको छैन नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले सैनिकले गोली हानी आत्महत्या गरेका बारेमा अनुसन्धान भइरहेकाले अनुसन्धान सकिएपछि सबै जानकारी गराइने बताउनु भएको छ तपाई अवेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्जा इन्टरनेटमा रेडियो खबर सुनिरहनु भएको छ थारू र पहाड़ी समुदायका सांस्कृतिक प्रस्तुतिहरू समेत देखाइने नेपाल शिक्षक संघ कैलालीले कैलालीको टिकापुरमा सामाजिक सद्भावका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ बदौ चार गते कार्यक्रम गर्न लागेको संघएको छ नेपाल शिक्षक संघ कैलालीले धनगढ़ीमा पत्रकार सम्मेलन गर्दै सामाजिक सद्भावका लागि सांस्कृतिक कार्यक्रम गरिन लागेको जानकारी दिएको हो कार्यक्रममा टिकापुर घटनाका पीडित पक्षलाई पनि सहभागी गराइने अध्यक्ष खड्काले बताउनु भएको छ कार्यक्रममा प्रमुख अतिथिका रूपमा संसद एवं व्यवस्थापिका संसद अन्तर्गत सामाजिक न्याय तथा मानव अधिकार समितिका सदस्य प्यारेलाल राणालाई निम्त्याएको छ कैलालीका प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख स्थानीय विकास अधिकारी मानव अधिकार कर्मी स्थानीय नागरिक अगुवा अतिथिको रूपमा निम्त्याएको छ संहिताको विषयमा भएको आन्दोलनका क्रममा गत भदौ सात गते नौजनाको ज्यान जाने गरी भएको घटनापछि बिग्रिएको सामाजिक सद्भाव अझै सामान्य अवस्थामा आउन नसकेको भन्दै संघले सामाजिक सद्भावका लागि कार्यक्रम गर्न लागेको जनाएको छोग रोकथामका लागि प्रयास भइरहेको भए पनि कैलालीमा औलो रोगी फेला पर्ने दर घट्न सकेको छैन रोगको जोखिममा रहेको जिल्लामा पछिल्लो एक वर्षमा एक सय पञ्चानब्बे जनामा औलोका जीवाणु फेला परेका छन् शंकास्पद रोगको रगत परीक्षण गर्दा यी व्यक्तिमा औलोका जीपाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ जिल्ला जनस्वास्थ्य कार्यालय औलो फाटका प्रमुख उदय शंकर शाहले घामको खोजीमा भारत गएर फर्किनेमा यो रोगको संक्रमण बढ़ी देखिने गरेकाले रोकथाममा समस्या सिर्जना भइरहेको बताउनु भएको छ उहाँका अनुसार यसबाहेक जनचेतनाको अभावको कारण पनि रोकथाममा समस्या भइरहेको बताइएको स्थानीय शान्ति समिति कैलालीले सहद्र द्वन्दकालीन एक हजार उन्चालिस उजुरी छानबिनका लागि केन्द्रमा पठाएको छ सत्यनिरूपण तथा मेलमिलापका नौ सय अठहत्तर र बेपत्ता तथा छानबिन आयोगका एकसट्ठीवटा उजुरी परेकोमा सबै उजुरीलाई केन्द्रमा पठाइएको हो तीन वर्ष लगातार सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भएर द्वन्दकालीन घटनाहरूको छानबिन गरिने भएको छ कैलाली जिल्ला द्वन्दकालमा बढ़ी प्रभावित जिल्ला मध्ये पर्दछ जिल्लामा द्वन्दकालमा पाँच जनाको हत्या भएको थियो भने तेत्तीजना बेपत्ता भएका थिए सत्यनिरूपण तथा मेलमिलापका उजुरीहरू आशा गरिएका भन्दा कम मात्रै परेको स्थानीय शान्ति समिति कैलालीका संयोजक छात्रशाहीले बताउनु भएको छ द्वन्द पीड़ित गाड़ी को अभाव रज का कारण सोचे जति उजरी नपरिक आयोग ने उजरी का समय थप उजरी दिए द्वंदपीडित न्याय पाएला उब्जी अब सड़क तथा सवारीस संबंधित सुदूरपश्चिम को ट्राफिक अपडेट आज सुदूरपश्चिम सड़क तथा सवारीस संबंधित क्लैपी घटना तथा दुर्घटना ना क्षेत्रीय ट्राफिक प्रशी कार्यालय अतरिया अब आज दिउँसोको मौसमी पूर्वानुमान आज दिउँसो देशभर मौसम बदली हुनेछ यसका साथै पूर्वी तथा यता पश्चिमी क्षेत्रका केही ठाउँमा वर्षाको सम्भावना रहेको र मध्य क्षेत्रमा फाटफूट वर्षाउने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ नेवि संघ अध्यक्षमा सभापति देवापक्ष नयन सिंह महानिर्वासित गिह जिल्ला टडेलधुरामा विजय जुलुस विविध कार्यक्रम गरी सामूहिक रक्षाबन्धन कार्यक्रम सम्पन्न गौरा पर्वलाई सम्झाउने डोटिको निरौली दरबार जीर्णबन्दै र कैलालीको टिकापुरमा सामाजिक सद्भावका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदै समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिष मल्ललाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगातै बीबिसी नेपाली सेवाको बिहानी सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार